हाम्रै गाउँ घरको परिवेशमा चलन चल्तीमा रहेको उखान टुक्काको खेल अनि रमाइलो कुराकानीको सङ्गालो कार्यक्रम अर्पणको चौतारी मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हट्समा हरेक सातक आइतबार दिउँसो एक, एक बजेको अर्पण समाचारपछि सुन्न नभुल्नुहोला तपाई अंदा तर लोकप्रिय रेडियो रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगाहर्स रो कार्यक्रम अर्पण को चौतारी एता तीरा छोड़ी छोड़ी नजान है भरखरा को फेसाना को पांच लुगा जूता मन का मना मन का मना फैंस एक हजार मन का मना फैंस एक हजार माई स्कूल रो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 मन का मना फैंसी एक हजार मा हाई स्कूल रोटाडी को जाना उनकामा फैंसी एक हजार हाई स्कूल रोटी को बलना नमस्कार नमस्कार नमस्कार कार्यक्रम अर्पणको चौतारीमा तपाईँ सबै सबै हेर्नको लागि आएका आज पनि नाटिक आइका आइसकेको छु म पनि अनि धेरै धेरै स्वागत अभिवादन व्यक्त गर्दछु तपाईँ सम्पूर्णलाई कार्यक्रम अर्पणको चौतारीमा आज पनि उपस्थित भइसकेका छौँ म तपाईँको हजुरबाको नाति राजन दिल गुरुङ र हजुरबा पनि हुनुहुन्छ हामीसँग यो यो नाट्य अझ चलन छ नि कति चलनहरू कति ढिलो गरेर कार्यक्रम सञ्चालन गर्ने बेला भइसक्यो ये कहाँ जाऊ भन्छ यसरी यस्तो हजुर बाबु म अब तनेरी बन्नेरी मान्छे नाति मान्छे साथीभाइहरू छन् जताततै यता पनि जानु पर्यो उता पनि जानु पर्यो तपाईँ बुढो मान्छे काम छैन का छैन चल्छ यो यतिको त गरेन अन्त कहाँ लुगा हजुर <laughs> <आजर्ण> भाइ यो, <laughs> यो, यो यो कुरा एकछिनपछि गरौँला अहिले भने चाहिँ यो कार्यक्रमको बारेमा बारे, भन्नु पऱ्यो आज लगभग हामी सुरुवाती अवस्थामा छौँ यो घुमाइनामा कार्यक्रमको बारेमा हामी सबैजनालाई बताउँछौँ भनिदिनु पऱ्यो सबैजनालाई भन्नु पऱ्यो नि फेरि आज अहिले एक बजीको अर्पण खबर सुनिसक्नु भएको छ अर्पण खबर पछि लगतै हामी दुई बजेसम्म रहन्छौँ हजुरबा र म नाति कार्यक्रम अर्पणको चौतारीमा रमाइलो कुराकानी हुने गर्दछ उखान ठुका सोध्ने गर्दछौँ हामी यदि उखान का मिलाउनु भयो भने आज हामी उपहार दिने पनि गर्छौँ होइन हजुरबा एकदम एकदम उपहार दिन पनि दिन्छौँ हामी उपहारको लागेको थियौँ कि ले सही गरेको थियो हामीलाई जुन रत्न रत्न नगर्दै हजुरमा भएन त्यो दाँत छाँ छैन तपाईँको त्यहाँ त्यहाँबाट हावा फुस् फुस् निस्किएको छ स्पष्ट भएन म भन्छु एकचोटि मैले भनेँ यो पुरस्कार चाहिँ आज हामीलाई सौजना गर्नुभएको छ बोर्डिङ स्कुलका सम्पूर्ण ड्रेस जुत्ताहरू पाइने चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइने ठाउँ तथा स्काई सप बे डिलर हिल्स सुज शिखर सुज अनि मकालु फुड्स वेर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चपलहरू पनि पाइन्छ अब कहाँ भनेर भन्नु होला फेरि रत्नगर दुई हाई स्कुल रोड मनकामना फेन्सी स्टोर्समा ए मनकामाना फेन्सी स्टोर्समा यस्तो कुरो पनि पाउँछ फोन नम्बर पनि भन्नुहोस् न हजुरबा जिरो ल हजुर आज हामीलाई तपाईँलाई हामीले उखान टुका सोध्नेछौँ यदि मिलाउनु भयो भने तपाईँहरू मध्ये एकजनालाई चाहिँ उपहारको व्यवस्था उपहार भन्दा पनि पुरस्कारको पनि व्यवस्था गरेका छौँ भित्रै ढाक्छु हजुर नमस्ते अलि यति आउनुहोस् नमस्ते को कान्सीको आउनुभयो किन्नै गाह्रो छ भटरा होइन नवीन आचार्य नाति भयो ल तिमी अल्लो घर पल्लो घरको नातिलाई पनि चिन्न गाह्रो पर्यो भने आँखा आँखा देख्दैन कि के गर्नु भाऔ नवीनजी आजकल त्यो ब्युटी पार्लर पनि जानुहुन्छ कि यता उता जा ट्राक्टिफ्याएर मिलाउनु हुन्छ नि बढ्छ त्यही नाति सुति सुनाउनुहोस् के छ खबर नयाँ न अबु, अबु, को के गर्ने नातिस औ ठिकै छ अब असी पनि नाग्यो दाँत पनि खुसक्यो अब दाँत सात पनि छैन अब तपाईँको चाहिँ के कस्तो छ गुन्ने खसिसक्यो पनि बुझिसक्यो अब दार्जाहरू बाजी छ यो बिरालो कति बिरालोले उखान टुखा सोरिहालौँ भनेर भन्यो होला नि दाजुभाइ कतिका र यसलाई अलिकति दुध द्याउ नै हाले ल्याउ अलिकति दुध त हाम्रो अब टेन्सन पार्टनर बिस्नु दिनुहुन्छ के अरे अब तपाईँकै उमेरको मान्छे तपाईँको दुहाले भन्नुभएको छ नवीन आचार्यजी हो म चाहिँ मेरो साथीहरूलाई चाहिँ सोधौँ न अहिले उहाँलाई चाहिँ तपाईँ आफै सोध्नुहोस् नाते हजुर तपाईँकै बराबरको हुनुहुन्छ उखान सोध्नै पर्ने म अगाडिको भाग भन्छु पछाडि काखी च्यापी बाँकी चाहिँ ल हजुरबाले भनेको अलिकति नबुझ्न पनि सक्नुहुन्छ म सोधौँ है फेरि एकचोटि नवीनजे मरेको बिरालो काखी च्यापी यसपछिको चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ अगाडिको त हाम्रो हजुरबाले अनि मैले पनि भनिदिसकेका छौँ अब मनकामना फेन्सीबाट उपहार पुरस्कार जित्ने भयो भन्नु पर्ने भयो पछाडिको शब्दहरू अनि मिलेन यो नवीन जे मिलो त घर दिमाग लानु पर्यो नि हो त्यो असी वर्षको बुढोलाई त थाहा थियो अँ ल अब मिलाउनु चाहिँ भएको छैन एकचोटि फेरि प्रयास गर्नुहोस् न प्रयास गर्नु होइन यसो गरौँ हजुर भाइ अरूलाई पनि पालो दिनुपर्छ हामीले आज स्टुडियोको टेलिफोन नम्बर यो दुईवटा खुल्ला गरेको छौँ भनेर पनि भनेको छैनौँ नभन्दा नभन्दै साथीहरू आइसक्नु सा भएको छ अरू साथीहरूलाई अर पनि पालो दिनुपर्छ म सम्झाउँछु नि त तपाईँलाई नवीन जे तपाईँसँग बिदा माग्नु पर्ने हुन्छ है आजको लागि अर्को वर्ष अलिक राम्रो सौरा चौकबाट नवीनजी आउनुभएको थियो नवीनजीले मिलाउन सक्नु भएन तपाईँ पनि आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको दुईवटा टेलिफोन लाइन अर्पणको चौतारीको लागि खुला गरेका छौँ जिरो छ कोही आउनु होस् भित्र नै नमस्ते नाति नातिनी हो कि नाति चिन्ने गाह्रो नमस्ते त गरे भाउ भाग्यमानी कसको छोरो पढ्यो फेरि शक्ति छोरबाट फेन्सीको पुरस्कार लिन आउनु भएको बिरालो लोज्ने ए पवनजी नाति नाति पवनजीलाई पवनजीको आवाज सुन्दा चाहिँ तपाईँको त्यो साथी छ नि खड्काजी के त्यस्तै लाग्यो कि मलाई त्यसरी त्यस्तै चाहिँ छ हेर अनि अलिक मिलाखानेजन हजुरबाकै पिरले अब यो दाँतमा यसपालि डेन्टल हस्पिटलमा ल दाँत हालिदिने पवनजी तपाईँ हामी मिलेर है हजुरबालाई अब दाँत हाल सेजनासँग राम्रोसँग बोल्न सक्थ्यौँ क्या अरे नाति हजुरबा अनि अरू के छ घरतिर सबै सन्चै छ नि है बाबु अब सो योलाई कार्यक्रम अर्पणको चौतारीमा रमाइलो कुराकानी गर्न आउनु भएको छ पुरस्कार पनि जित्न सक्नुहुन्छ हामीले सोधेको उखान टुक्काको सही एन्सर दिनुभयो भने हजुर म सोध्छु है पवनजीलाई सोधि उको शब्द भन्छौँ पछाडिको चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ है पवनजी हुन्छ तरेको बिरालो काखी च्यापी यसपछि तपाईँले भन्नु पर्यो मरेको बिरालो काखी च्यापी बाँकी हजुरको उकालो लिलो ट्याक्कै मिलेको हजुर नजिक नजिक चाहिँ पुग्या हो अब के भन्नु अब बुढेसी कालो लागेको मान्छेहरू अलि छिट्याउने गाह्रो त बस्छ नै ल ठ्याक्कै मिलेर मिल्न मिल्न चाहिँ खोज्यो लगभग लगभग मनकामाना फेन्सीबाट पुरस्कार पाइसक्नु भएको तर हजुरबाले यहाँ जे छ त्यही हुनुपर्छ भनेर भन्नुभएको छ नवीनजी पवनजे नाति अलिकति मिलेन पछि फेरि प्रयास गर्दै गर्दै गएको थिएँ है बा? काम छै घाम चर्को छातो आखा देख्दैन छातो हार्नु छैन फेरि कति गर्मी भयो भित्र त्यो माटोको भाँडो तिसो पानी छैन आज पानी खाने हो पानी सँगसँगै हामी एउटा पानी ल्याउनु पऱ्यो पानी ल्याउ पानी पिउनु पर्यो हामी पानी पिउँछौँ विष्णु एउटा गीत सुनौ है पानी पिउँदै गर्नु आउँदै गर्नु होला जिरो छप्पन पाँच तिन सय बत्तिस अनि पाँच साठी तिन ते सय तेत्तिसको ते ते बाटो भएर कार्यक्रम अर्को अर्को चौतारीमा आउँदै गर्नु होला तपाईको लागि हामी एउटा उखान टुक्का सोध्नेछौँ उखान टुक्काको सही उत्तर मिलेको खण्डमा मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोडको अगाडि रहेको छ तपाईँले यहाँबाट पाउन सक्नुहुन्छ एक आकर्षक सक गिफ्ट ट्याम्पर आकर्षक उपहार पुरस्कार जे भन्दा पनि हुन्छ होइन हजुरबा अब भने तपाईँहरूलाई सुनाउँछौँ एउटा सुमधुर भाका राजु परिवार विष्णु माझीको आवाजमा रहेको यही बजाउँछु भन्छु नि हजुरबाले भनिसकेपछि फेरि म बोली काट्न पनि सक्दिनँ हैरान बनाउनु हुन्छ पर्खनुहोस् तपाईँको दाँतमा हालिदिनु होला यसपालि भन्दाखेरि हाल्दै भोट भोटका बाजी भिडेको लायो उसले उसलाई फुस हात्ती आयो हात्ती आयो आखिरीमा पुस् आखिरीमा फुस् खोइ त गरिबको कानुन के के को, की लाउँदै मेरी बुढी झारकेको जिरा मरिचाइ फल मेलसा कान बुजे भाइ अरे किन्देउ बन्छ सुन तिन पाती मकै बेच्दा एक किलो नुन कसका बाले सुन्डाइदिनु त्यसका कानमा सुन तुरलुङ तुरलुङ सुन प्रजातन्त्र लोकतन्त्र आयो गणतन्त्र गरिबले सुख पा ना। थांग जागिर ना। काका को मदुरी छा ना। बाती जो रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा छोड़ी घर घोराको फेसनको पाइन्छ लुगा जुत्ता मन कमना मन कमना फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजारमा मन फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा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 अयबा मरिनियामा एकपटक सोध्न सक्थिन मार्छु यसलाई बेहन लगे भाई नामीर्से ठीक चौबीस कैरेट को सुन को गहना पड़ने ज्वेलर्स तो होटा अगली पर्दे नाई स्कूल रोड में रामचंद्र ज्वेलर्स हम झड़ी न पे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 साथै इङ्ग्लिस कोरियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्ग्वेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि चार वर्ष अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बान्न छालिस एक चौरातर अन्ठानब्बे चार त्रिपन्न र अन्ठानब्बे एक छत्तिस एकचालिस तालिम सञ्चालन लान लागि ए ना आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए सुट लगाएर गएपछि त्यसमाथि बागलुङ काली टेल सुट पो त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 नव वर्ष दुई हजार सत्तरी साल को पावन अवसर में यमहार लिया सौगातारे हंड्रेड पर्सेंट जपनीज टेक्नोलॉजी जिंदगी कठिनाई लाई सहज बना आधिकारिक डीलर गाली का मोटर साइकिल चार पर्चा चितवन फोन नंबर सुन्ना छपन्न पांच बयासी छह सौ एकसठी मोबाइल नंबर अंठानब्बे पांच पचास छसठी छह सकसठी रत्न नगर एक सौराह चुक चितवन फोन नंबर शून्ना छपन्न पांच बैसठी सात सकसठी मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी सात सकसठी गरे बाँकी पैसा चाहिँ घरमै छ किन र छोरी किन घरमा राख्नु भएको अहिले विश्व विकास ब्याङ्कमा लगेर बचत गरिहालोस् पैसाको पनि सुरक्षा अनि उचित ब्याजको पनि व्यवस्था ल त्यसो भए हिँडिहाली बचत गर्न विश्व विकास ब्याङ्कतिर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 स बैंक लिमिटेड रत्नगर एक बकुलहर रत्नगर नगर का कार्यालय को आधे फोन शून्ना नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सत्रह बैंक योर त प्रतिशत साथ आयुर्वेदिक उपचार चारक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेम टी एसलिम चार इन्च सम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप दस केजीसम्म मोटोपन बढाउने कपाली तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्ड कम फ्रेम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर अनुहारको चाया पोतो फोर हटाउने एंजिलीप क्रीम हार जोड़नी ना चिपी बात समस्या, तेल। समस्या, वा, क्रीम। समस्या उपचार। टेली को स्काई ब्रांड को संपूर्ण सामान पाइन संपर्क फिनिक्स लाइफ हेल्थ केयर सेंटर जनपद बजार प्रोपराइटर तारा खड़का फोन शून्ना छप्पन पांच बैसठी दुई सह बयासी मोबाइल अंठानब्बे चार तिरपन एक चालीस चार सी पुनश्चम डेलिभरीको पनि व्यवस्था अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो हो कार्यक्रम अर्पणको चौतारी फेरि पनि स्वागत छ यो छोटो व्यवसायिक विश्राम पछि कार्यक्रम अर्पणको चौतारीमा काटेको हजुरबा तर त्यो घाँस रुचाएन बाख्राले किन होला नुन पानी छुन चोकर ढुटो सबै हालेको हजुरबा यो तपाईँले अनि तिउँदै आउँदो अब यो बाख्रा नक जाने नकँदो घाँसाउँ पर्छ नि त अनि त्यसै तपाईँको बाख्रा त गीत सुन्नु मन हजुर भा कस्तो खाले बाख्रा लिएर आउनु के भन्थे हो घरको कुरो छोडौँ घरको कुरो छोडौँ अब यता यतातिर साथीहरू आउनु भएको छ उहाँलाई पनि कुरो गर्नुपर्छ उहाँलाई पनि स्वागत गर्नुपर्ने एक हुन्छ एकचोटि त्यो दुईवटा बाटो भनिदिनु हजुर भा जिरो छप्पन्न दुईवटा बाटो उता अगाडि सङ्केत कोही आशा कोही आइरहनु कुन चाहिँ नाचा हो कि नाचिने हो ठाउँ नै गाजो भित्रै आऊ भित्रै भित्रै आउनुहोस् ए ल हजुर को हो कहाँबाट कसरी नमस्ते नमस्ते भयो शक्तिखोरबाट सुभाष नाति आउनुभयो के छ नाति खबर ठिकै छ नि एकदम एकदम काङ्ग्रा ना का छोराको ना नाति हो कि के हो पल्लो घरको आफ्नै कसलाई दिने त्यसै फुल होइन के के छ भर्खर सुभाषी सुवासजी नाति तपाईँलाई कार्यक्रमको बारेमा थाहा नै छ होला है आज हाम्रो हजुरबाले उखान टुक्का सोध्नुहुन्छ उखान टुक्काको आधी अंशुजी यो बिरालो अलिकति साइड लगाउनु दिए कोलाई फेरि मलाई पनि अलिक कस्तो झन्टिरहेको थियो दुध दिनु पर्थ्यो त अनि फुनु पर्यो नि दिएको तपाईँको बिरालोलाई दुध पनि दियो बाख्रालाई घाँस पनि हालिदियो मान्दैन अँ सुभाषी तपाईँको लागि पनि एउटा उखान टु राखिहाल्छौँ हामी अगाडिको भाग हामी भन्छौँ पछाडिको भाग तपाईँले भन्नुपर्ने हुन्छ ल नातिलाई चाहिँ एउटा उखान सोच्छौ नातिले पछाडिको भाती भन्नुपर्छ है त हुन्छ घाँटीमा अड्केको दाँत पनि के हो त्यसपछि मलाई थाहा भएन ल नाति भन्दै टक्क लागेर ल हजुर घाँटीमा अड्केको दाँत त्यसपछि पछाडिको भाग बुझ्नु भएन सुभाषी गाह्रै छ कि हजुर भाइ एकदम आफ्नै पालाको सोध्नुहुन्छ यो गाह्रो पनि छैन यदि तपाईँलाई थाहा हुने हो भनेदेखि अलिकति अध्ययन गरिदिने हो भने यो बाटो चाहिँ सजिलै हुन्छ कि हामीले भनिसकेपछि एकदम सजिलो लाग्छ नातिलाई सजिलै सोध्या हो अलि पढ्याउ मान्छे भयो अलि दिमाग लगाउनु पर्यो नि यो बुढेसकालाई औसी बस्यो उडे ल थाहा आज भोलि ठुला ठुला कुरा सोचिन्छ यो सानो कुरामा ध्यान जाँदैन क्या हजुरबा <laughs> ए त्यस्तो हो ल नाति सुभाषी अहिले भने छुट्टिन्छौँ है तपाईँसँग बाटो पानी पर्या भने चिउलो छ सुभाष श्रेष्ठ हुनुहुन्थ्यो शक्ति खोरबाट उहाँले पनि उत्तर मिलाउन सक्नु भएन यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने चा कार्यक्रम अर्पणको का चौतारीमा शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरेर यो दुईवटा बाटो हुँदै आउन सक्नुहुन्छ कार्यक्रममा आएर उखान टुक्का राम्रोसँग मिलाउनु भयो भने तपाईँलाई पुरस्कारको व्यवस्था पनि छ मन पुरस्कार जित्न सक्ने त्यसको लागि कसरी सबै कुरो नयाँ जेनेरेसनकै छ न्यु जेनेरेसनकै छ अब पुरानो तपाईँले जति कुरो पनि आएर के भने नेपाली इङ्ग्लिस यो सम्पूर्ण खाले बोर्डिङको स्कुल बोर्डिङ स्कुल सबै यो जुत्ता चप्पल ड्रेस सबै पाइन्छ सँगसँगै स्काई सुज बिय डियर हिल सुज शिखर सुज मकालु फुटवेयर जस्ता अनि कोरियन कपडा थाइलेन्ड कपडाहरू जिन्स प्यान्ट हुन्छ नि हजुरबा मैले पनि त्यहीँ गएर किनेको अझमै राम्रो तिन वर्ष म आजसम्म टलक गएको छैन चियातिएको पनि छैन आमा म त सधैँ मनकामना फेन्सी नै जान्छु मेरो लागि डरा सुरुवल त खै उहाँ गएर सोध्नुपर्छ है मनकामना फ्यान्सी सोध्नको लागि शून्य नम्बर छ एक दिन कति कति जिरो छपन्न पाँच बैसठी तिन बैसठी सांता ए ए मलाई रमेश लोहानी हुनुहुन्छ उहाँको पर्सनल नम्बर पनि छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे यो दुईटै नम्बरमा फोन गऱ्यो भने ट्याक्कै भएछ ऊ बादो गएर चराउनु कारण कुटिङ करातिर कोही नाति आइसिआ कुकुर पनि भुक्दैछ लु लु गाउँभित्रै खान्छ कोही आइसो गएको थियो कोही नाति हो कि नाति नचिन्नै गाह्रो कि यो ब्रेक काल आएको थियो गाह्रो छ नमस्ते हजुर नमस्कार नमस्ते नमस्ते दर्शन गरे दर्शन भन्नु पर्यो नि हाजुबुवालाई अनि भाग्यवानी भएपछि भने आइन्थ्यो अनि पो बल्ल मिलाउन सकिन्छ ऊ खान टु त्यही त अनि को बोल्नुभयो कहाँदेखि को बोल्नुभयो नौवीना अधिकारी नवीन अधिकारी र यो बुढेसकाल आयोस् यो कानको यो के के भन्छ यो कानको जाल उडिया जस्तो छ कहिलेकाहीँ कान सफा पनि गर्नुपर्छ क्या हजुरबा नहुनी त त्यस्तै हो कान त सफा गर्नुहोस् अब बुढेसकाल आयो कसले सफा गर्ने नाचीहरूले यसो सफा गरिदियो राम्रो हुन्थ्यो सिउन्थ्यो ए हुन्छ नवीनाजी कार्यक्रममा आउनु भएको छ तपाईँको लागि एउटा उखान टुक्का सोधिहाल्छौँ है हजुर कुन चाहिँ सोध्ने हजुरबा अगाडि के सोध्ने कि त्यो नमिलेको खण्डमा अर्को पनि सोध्ने उखान टुक्का धेरै छन् हजुर नयाँ सोध्नु नयाँ अहिले अलिक गाह्रो परे जस्तो सजिलो सोधौँ है एकदम एकदमै नातिनीलाई चाहिँ सजिलो सोध्छौँ अब कुन चाहिँ सोध्ने खै यो यो चाहिँ सोधौँ हजुर ल नवीनाजी राखिहाल्यौँ है तपाईँको लागि एउटा उखान नबीनाजी यो भयो जस्तो नाति कता जानुभयो कता जानुभयो नवीनाजी हुनुहुन्छ तपाईँ हुनु त रहेछ ल तपाईँको लागि एउटा उखान टुक्रा राखिहाल्यो है जसले मह काट्स ए हजुरमा के भयो के भो अलि फेरि एकचोटि के आउने मह काट्छ अनि ला उत, ला लाएन त भनेर भन्नुहुन्थ्यो ठ्याकै मिलाएको मिलाइहाल्यो अब औ नातिनीहरू नि अब अहिलेको जमाना जेनेरेसन तगडा भइसक्यो एकदम तगडा रहेछ नातिनीको नातिनी नवीनाजी नातिनी बाजेसम्म बोल्दा पनि कति गाह्रो हो त्यो कोपार छ कि त्यो बिरालोले यस्तो छ अर्को पटकबाट नलिरहने हजुरबाट एकदम मनपर्छ बिरालो अर्को पटकबाट लिएर आउँदैनौँ आजको लागि छुट्टिन्छौँ है नबिनजी तपाईँबाट हामी हेलो नमस्ते गर्नु बजे पाइएन नवीनाजी बिरालो देखेर डराएर गइसक्नुभयो सिमल टाँडीबाट आउनु भएको थियो ट्वाक्कै उखान टुखान मिलाउनु भयो लाग्छ बाबु उपहार जित्ने मान्छेहरू मध्येमा उहाँ पनि परिसक्नु भएको छ तपाईँ पनि आउन सक्नुहुन्छ कार्यक्रम अर्पणको चौतारीमा कति हो म बडी बोलेँ हजुर भाइ नाति नातिनु भने सबै सबै धेरै बोल्ने कि अब यो उडेस काट्नु आयो भने थिए भन्यो होला नि बाहिर कोही बाहिर कोही आउनु भए जस्तो छ भित्रै बोला नाति भित्रै बोला यतै आउनुहोस् हजुर नमस्कार हजुर नमस्कार ओहोओहो सँगसँगै कुकुर लिने लिएर आउनुभएको कुकुर आवाज नाति ए हजुर नमस्कार हजुर हजुर नमस्कार नमस्ते अलि ओरै आउनुहोस् कि तपाईँ बोलेको अलिकति स्पष्ट बुझ्नु भयो बुझेका छैन मैले त अनि हजुर नमस्ते नमस्ते सानो भन्नु पर्यो नि भाग्यमानी भाइ कान्छ के छ नाम चाहिँ के पर्यो निलम निलम ट्याक्कै चिन्यो हजुरबा एकदम जान्ने मान्छे सबैलाई चिर्नुहुन्छ निलमजी हजुर तपाईँको लागि पनि एउटा उखान टुका राखिहाल्छौँ है हुन्छ ल हजुर भा तपाईँ नै सोध्नुहोस् अगाडि मैले सोधेँ निलम अधिकारी भन्नु है नाचीको नाम सोध्नु न उखान सोध्नु मलाई थाहा छ निलोलम अधिकारी हो शक्तिखोरबाट भन्नु कुरो उखान सोध्नु के गर्ने डरी उत्तरी हाल्यो भने कष्ट कष्ट कहाँ गएन है नाचे अनि गए त्यसपछि यो हाउचले ढोका छुन जाडो कस्तो मिल्यो त खै ताली बच्छ कि बच्दैन होला मिलेन मैले ठ्याकि भन्न सकेँ मिलेको मिलेन कस्ता कस्ता कहाँ गयो एकछिुरा मुसाको छाउरा दरबार ति लड्ला फेरि है बिस्तारी नमस्ते हल्ला नाति आऊ भने हामी पनि घरतिर जानु पर्ला जस्तो छ अब कार्यक्रमको समय पनि सकिन सकिन लागे खा अब हामी फोन लिँदैनौँ भाइ हजुरबा अब साथीहरूलाई साथीहरूलाई बोलाइँदैन है अब अब फोन नलिउँ भएर एकैछिन यो गीत त्यसपछि दुईजनाले मिलाउनु भएको छ आज सिमल टाढीबाट नवीन अधिकारी त्यस्तै गरी शक्तिपुरबाट निलम अधिकारी दुईजना अधिकारी पढ्नु भएको छ उहाँहरूले मिलाउनु भएको छ उहाँहरू मध्ये एकजनालाई चाहिँ पुरस्कारले गर्दैछ हजुर पक्कै पनि तपाईँ पनि आउन सक्नुहुन्छ कार्यक्रममा अर्पणको चौतारीमा यसरी नै त्यहाँबाट यहाँसम्म झर्नु पर्यो अर्पणसम्म झर्नु पर्यो त्यस्तो त्यस्तो कुरो हुन्न कान्छी कान्छी सम्झिनु होइन अब भने हामी तपाईँ माझबाट बिदा माग्नु पर्ने बेला भइसकेको छ हजुरबा हो कि होइन भन्नुहोस् त अब त बिदा माग्नु पर्छ एकैछिन बेच्न गोला पर्छ चाहियो त्यो कुन खै ल हो ल हजुरबा यो गोला खोल्नु त गोला प्रथामा देउी कतिजना साथी आउनुभयो साथीको नाम पाँचजना आउनुभएको थियो नवन नवीन आचार्य आउनुभएको थियो सौराचोकबाट उहाँले मिलाउन सक्नुभएन त्यस्तै गरी पवनजङ भण्डारी आउनुभएको थियो शक्तिखोरबाट उहाँले पनि मिलाउन सक्नुभएन त्यस्तै तेस्रो नम्बरमा आउनुभएको थियो सुभाष श्रेष्ठ उहाँले पनि मिलाउन सक्नुभएन शक्तिखोरदेखि हुनुहुन्थ्यो उहाँ त्यस्तै चार नम्बरमा आउनुभएको थियो चौथो पार्टिसिपेन्ट भएर आउनुभएको थियो सिमल टाँडीबाट नवीना अधिकारी उहाँले पनि टक्कै मिलाउनु भएको थियो त्यस्तै लास्टमा आउनुभएको थियो उहाँले पनि मिलाउनु भएको छ शक्तिखोरबाट निलम अधिकारी आउनुभएको थियो उहाँले पनि ठ्याकै मिलाउनु भएको छ दुईजना भयो गोलापर त तपाईँको हातमा छ गोला खोल्ने सजिलो गोला खोल्थ्यो निलम तपाईँको परिचय पत्र सहित चाहिँ हाम्रो स्टुडियोमा आएर चाहिँ आफ्नो पुरस्कार सङ्कलन गरिदिनुको लागि पनि आग्रह गर्दछ एकदम एकदम तपाईँले सिकाएको अलिअलि हुन्छ आज भने कार्यक्रम अनि तपाईँ सम्पूर्णलाई पनि धन्यवाद भन्दै प्रविधि कक्षमा रहनुभएका हाम्रा प्राविधिक साथी नातिलाई पुरस्कार सौजना गर्ने मनकामना फेन्सी स्टोर हृदयदेखि नै आभार व्यक्त गर्दै आजको लागि कार्यक्रम अर्पणको चौतारीबाट हजुरबा अनि म तपाईँको अर्पण चौतारीको साथी राजन दिल गुरुङ छुट्टिन्छौँ पांच लुगा जोता मन का मना मन का मना फैंस एक हजार मन का मना फैंस एक हजार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 कना फैंसी एक हजार मा हाई स्कूलों डी को बाजार मन का मना फैंसी एक हजार